लागि रेडियो अर्पण एक सय चार थप प्रभाव समयकाट लाइन केही साथी रहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल सिन्धुपाल्चोकको मांथामा गएको पहिरोमा परि बेपत्ता भएका एक सय त्याइस जनालाई सरकारद्वारा मृत घोषणा अझै थपन्न घर जोखिम युक्त पूर्वी चिटौनमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि ट्राफिकद्वारा आसदेखि विशेष अभियान शुरू बहत्तर घण्टा युद्धविराम भएपछि गाउँ क्षेत्रका प्यालिस्थानीय नागरिक घर फर्किँदै काबु नजिक बेलायतले संचालन गरेको सैन्य एकाडेमीमा एक, एक अमेरिकी सैनिक अधिकारीको हत्या र नेपालको सोह्र वर्ष मणिको फुटबल टोली प्रशिक्षक यापन तथा जीवन गुजार्नका लागि फस्टाउनका लागि सदाबार विज्ञापन पनि त गर्नुपर्छ अब समाचार विस्तारमा सरकारले सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा पनि बेपत्ता भएका एक सय तेइसजनालाई मृत घोषणा गरेको छ बेपत्ता भएका मध्ये तेत्तीस जनाको छ भने यसअघि नै निकालिएको छ यो सँगै पहिरोमा पनि मृत्यु हुनेको संख्या एक सय पुगेको छ गत शनिबार बिहान गएको पहिरोमा पनि उनीहरू बेपत्ता भएका हुन् पाँच दिनसम्म खोजी गर्दा पनि जीवित नभेटिएपछि सरकारले बेपत्ता सबैलाई मृत घोषणा गरेको हो यस्तै सरकारले मृतकका परिवारलाई सुनही चालिस हजार रूपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ उता पहिरो स्तरमा पहिरो खस्ने कर्मचारी रहे पछि उद्धारमा समस्या भएको छ हिजो पनि पानी परेपछि उद्धार कार्यमा कठिनाई भएको थियो स्थानीय प्रशासनका अनुसार विस्थापितको संख्या चार सय छत्तीस रहेको छ भने एक सय पन्ध्र घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् त्यस्तै अधिक जोखिम युक्त घर अझै छप्पन्नवटा रहेका छन् ऊर्जा मन्त्री राधा गेवाली आफ्ना बंगलादेशी समकक्षीको निमन्त्रणामा बंगलादेशको पाँच दिने औपचारिक भ्रमणमा ढाका सानु भएको छ मन्त्री गेवालीका साथ मन्त्रालयका सचिव एवं प्रवक्ता केशव ध्वज अधिकारी जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकारी दीपक रौनिया लगायत हुनुहुन्छ भ्रमणका क्रममा नेपाल र बंगलादेश बीच विद्युत विकास सम्बन्धी पारस्परिक सहयोग अभिवृद्धि एवं सम्भावनाको खोजी लगायतका विषयमा कुराकानी हुने जनाइएको छ पूर्वी चितवनमा ट्राफिक नेम उल्लंघनका घटना वृद्धि भएपछि ट्राफिक प्रहरले आजदेखि विशेष अभियान सुरु गरेको छ अभियानको पहिलो दिन आज रत्तनगरमा छड़के चेक जाँच गरिएको छ चेक जाँचका क्रममा ट्राफिक नेम उल्लंघन गर्ने सतहत्तर जना मोटरसाइकल चालक कार्यवाहीमा परेका छन् जसमध्ये तीसजनालाई स्पोटमै कारवाही गरिएको र सालिस जना सुवारी चालकको लाइसेन्स नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरीकाले चितवनका प्रमुख प्रहरी निरीक्षक रमेश तीस दस हजार राजस्व गरिएको लाइसेन्स काक न्यूनतम दुई देखि एक सम्म जरिवाहना गराइने प्रहरी निरीक्षक भेटवालले बताउनु साथै कागज पत्र मोटरसाइकल नियन्त्रणमा लिइएको छ बिना हेलमेट सो हेलमेटको लुपि भित्ता नलगाउने ब्लु बुक बिलबुक नबोक्ने लाइसेन्सको मेतिर सकिएकाहरूलाई कारवाही गरिएको उहाँले बताउनुभयो पूर्वी चितवनमा ट्राफिक प्रहरीको जनशक्ति कम भएपछि भरतपुरबाटै जनशक्ति ल्याएर चेक जाँच ट्राफिक प्रमुख भेटवालको भनाइ छ पर्याप्त ट्राफिक नहुँदा ट्राफिक प्रहरीले नेपाल प्रहरीको सहयोगमा चेक जाँच गर्ने गरेको छ अभियान अन्तर्गत क्षमता भन्दा बढ़ी विद्यार्थी बोक्ने स्कूल समेत कार्यवाहीको दायरामा ल्याउने तयारी ट्राफिक प्रहरीको छ पूर्वी चितवन पूर्वी क्षेत्रका स्कूल बसहरूमा क्षमताभन्दा बढ़ी विद्यार्थी बोकेको पाइएपछि प्रति पनि निगरानी बढ़ाउन थालिएको प्रहरी निरीक्षक भेटवालले बताउनुभयो भरतपुर र नारीगढ़ क्षेत्रमा भन्दा पूर्वी चितवनमा बढ़ी नियम उल्लंघन भएको पाइएको र यो, यो अभियानलाई निरन्तरता दिने ट्राफिकलले जनाएको छ अभियानले निरन्तरता नपाउनु र सुवारी चालकमा जनचेतना हुँदा हुँदै पनि हडिर बानीका कारण जति नै चेकजाँच गरे पनि यस्ता क्रियाकलाप सूचित जस्तो न्यूनीकरण हुन नसकेको भेटवालले बताउनुभयो केही समय अघिदेखि ट्राफिक प्रहरी कार्यालयले पूर्वी चितवनको खैरिनीमा बीस किलो गाँझासहित पक्राउ परेका एक सुनालाई आज प्रहरले सार्वजनिक गरेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरिणीको बैरिणीबाट पक्राउ परेका मकनपुरको वर्षा माढी गाविसवटा नम्बर साढ़ कुवा कुवापानी बस्ने वर्ष चालिसका लालबहादुर रूम्बालाई हिजो बेलुका आठ बजे पक्राउ गरिएको थियो भने एकजना महिला भने भाग्न सफल भएकी भाग थिइन् पक्राउ परेका रूम्बालाई आज बिहानै लागेका प्रहरीकाले खैरलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो गाड़ी सेट रुम्बा अभियुक्त पक्राउ पक्राउ परे, प... परे पनि प्रहरीले भने गाँचर व्यक्तिलाई मात्र अभियुक्तले पत्रकार पत्रकारले दिएको जानकारी अनुसार ग एक सौ नौ नम्बरको ट्याक्सीमा दुईवटा सुर्केशमा दश केलोका दरले प्याक गरी पश्चिमतर्फ लैजान लागेको बताएका थिए तर प्रहरले भने गाजर व्यक्ति मात्रै नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा बताएको थियो सड़कमा सुर्केस गुणाउँदै लैजाने क्रममा उनलाई पक्राउ गरिएको बताएको जानकारी गराएको छ प्रहरले सूचना लुकाउने प्रयास गरे पछि पत्रकार केही बेर भनावन समेत भएको थियो त्यसपछि प्रहरी अनुसन्धान भइरहेको भन्दै पुनः जानकारी दिएको नदिएको बताएको थियो तरकारीको परीक्षणमा कड़ाई गरेपछि किसान र व्यापारी सचेत हुन थालेको पाइएको छ तरकारीको हरेक दिन परीक्षण हुने भएकाले किसान र व्यापारी समेत सचेत हुन सरकारले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका विषादी हालेका तरकारी परीक्षण पछि फ्याँक्ने छ यसरी विषादी हालेर उत्पादन गरेका तरकारीको बिक्रीमा रोक लगाएपछि विषादी नहालिकन र हाले जोखिम कम भएका विषादी मात्र प्रयोग गर्न थालेको पाइएको वरिष्ठ बाली संरक्षण अधिकारी प्रदीप भण्डारीले जानकारी दिनुभयो उहाँका अनुसार केही दिन यता किसान र व्यापारीमा आएको जागरूकताका कारण काठमाडौँको कालीमाथिमा तरकारीिन् तर विषादी हाले ते असर सकने अवधि सम्मेर मिक्री करे मानव स्वास्थ्य में मा असर करी हाला तरकारी खाने नीषादी हालने किसान को स्वास्थ्य में समेत गंभीर समस्या देखने ऐसे तरकारी उत्पादन होने ठागमन को तैयारी भंडारी वासीको पक्ली हवा क्षेत्रमा रहेका करशला उध्योगले अवैध रूपमा नारायणी नदीबाट ना ढुंगा गिटी निकासे गर्दा गण्डक क्षेत्रमा बनाइएका बाथ र ठोक्करहरू भत्किने खतरा बढ़ेको छ जसले गर्दा जस दक्षिण भेगका पाँच सय गाविस रूफानको जोखिममा परेका छन् नदीबाट ढुङ्गा गिटी निकाल्दा बसोबासले उठी बाँच्न लागेको भन्दै उद्योगलाई तत्काल बन्द गर्ने स्थानीयले प्रशासनसँग माग गरेका छन् गण्डकवाधलाई प्रत्यक्ष असर पुग्ने भन्दै नदीबाट डुंगा गेटी निकाल्न रोक लगाएको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा नवलप्रासीको चुरे क्षेत्रको वनमा लागेको डढ़ेलका कारण करिब दस हजार हेक्टरमा फैलिएको वन सुखा भएको अनुमान गरिएको छ जिल्लाको दावने सुनोल्ला धुरुकोट अरूखोला सोरमा र लख्यातका जंगलमा डढ़ेलो लागेको थियो डढ़ेलबाट जंगली जनावर समेत प्रभावित भएको वनकाली नाथीले सनाएको छ डडिलो लागेको वन क्षेत्रमा निलगाई हरिण्य मयूर काली जस्ता वन्यजन्त पंक्षीहरू रुपायने गर्दछन् चौपया चलाउन चराउनर घाँस दाउरा गर्न जंगल गएकाहरूले फालेको चुरोटको छटोबाट वन क्षेत्रमा डडिलो लाग्ने गरेको थियो अब पालो अर्पणनावासको अर्पणनावासमा हाम्रो प्रश्न छ प्राकृतिक विपत्तिमा सरकारले गरेको पूर्व तयारी कस्तो लाग्यो एक कागजमा छ व्यवहारमा छैन बे पूर्व तयारी नै देखिएन से अप्ठ्यारो भू बनोर र स्रोत साधनको अभावले समस्या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 ट्राफिक खबरको यति बेला नानगढा बेरगत सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मग्लिन मोगलिनौ विशे काठमाण्डौ सड़क खण्ड मोगलिन्दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासे बोटोल सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबरको साथमा फोटो पोइन्ट डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय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 जुवानी द्वारा जितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचारका समाचार संघर्षमा बहत्तर घण्टा युद्ध विराम भएपछि त्यस क्षेत्रका स्थानीय नागरिकहरू फर्किन इजरायली सेना र मास विद्रोही बेचारी युद्धका कारण विस्थापित भई संयुक्त राष्ट्र संघको शिविरमा बसेका नागरिकहरू केही समयका लागि घर फर्किन लागेका हुन् उनीहरू युद्ध विराम सकिनुभन्दा अघि नै शिविरमा फर्किसक्नेछन् इजरायली सेनाले शिविरमा पनि आक्रमण गर्ने गरेकाले त्यहाँ पनि सुरक्षित हुन नसकेको नागरिकहरूको गुनासो छ अमेरिकी विदेश मन्त्री जारी युद्ध वार्ता र छलफलमा उपयोग गर्नुपर्ने भन्दै दुवै पक्षलाई आग्रह अफगानिस्तानको राजधानी काबुल नजिक बेला त्यो सञ्चालन गरिरहेको सैन्य एकाडेमीमा एक, एक अमेरिकी सैनिक अधिकारीको हत्या भएको छ अमेरिकी मेजर जनरल सन् दुई हजार एकमा तालिबानको पतनपछि अफगानिस्तानमा मारिने पहिलो वरिष्ठ सैनिक अफगानी सेनाको बर्दी लगाएको एक व्यक्तिले अमेरिकी मेजर जनरलको हत्या गरेको अधिकारीहरूले सुनाएका छन् उक्त व्यक्तिले गरेको फायरिङमा अरू पन्ध्रजना घाइते भएका छन् तीमध्ये आधा जसो अमेरिकी सैनिक रहेको बताइएको छ घाइते हुनेमा एकजना जर्मन सैनिक पनि रहेका छन् अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार अफगानी सेनाको पुस्ताकमा रहेका उक्त चरमपन्थी लडाएको भने अफगानी सेनाको रक्षात्मक कार्यवाहीमा मारिएका छन् खेल समाचार नेपालको सोह्र वर्ष मनेको फुटबल टोली वैदेशिक प्रशिक्षणका लागि आज बेल्जियम साने भएको छ आगामी सेप्टेम्बरमा थाइल्याण्डमा संचालन हुने एफसी अण्डर सिक्सटिन च्याम्पियनशीपमा सहभागिता सुनाउन ला प्रशिक्षणका लागि त्यसतर्फ साना लाक अखिल पाल फुटबल संघ सना एन्फाले सुनाएको छ त्यसका लागि एन्फाले आज साँझ सुब पाँच बजे एन्फा कम्प्लेक्स साथ दुभा टोमा विदाई कार्यक्रमको आयोजना गरेको छ नेपाली टोलीका कप्तान विमल खर्ते मगर बेल्जियमै रहेकाले उहाँले उतैबाट नेपाली टीममा सहभागिता सुनाउनेछन् यसै गरी राष्ट्रिय टीममा परेका अनन्त तामाङ पनि एक टीमबाट खेल्नेछन् शीर्षकहरू सिन्धुपाल भएका एक सय तेइस जनालाई सरकारद्वारा मृत घोषणा अझै छब्बीस घर जोखिनु पूर्वी चितुनमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि ट्राफिकद्वारा आशकदेखि विशेष अभियान शुरू बहत्तर घण्टा युद्धविराम भएपछि गाँउतित्रका प्यालेस्तानी नागरिक घर फर्किँदै काबुल नजिक बेलायती सञ्चालन गरेको सैन्य एकाडेमीमा एक अमेरिकी सैनिक अधिकारीको हत्यार र नेपालको सोह्र वर्ष मणिको फुटबल टोली वैदेशिक प्रशिक्षणका लागि आज बेल्जियम शिखर हार्डवेयर लत्न करे पकुलर पुराना कर्मचार्य पेट्रो पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दु सौ नब्बे रंग रोग टॉयलेट बाथरूम का फिटिंग